होटल स्टार बैंक विवाह यानी गैर सरकारी को सेमिनार तथा ठूला कन्फ्रेस आयोजना विभिन्न सी हजार जान समूह को क्षमता हलर को व्यवस्था पार्टी तथा समूह काटल स्टार बैंक रत्नगर एक चितुवन फोन नंबर पांच साठी नौ सौ बयानबेबसाइट होटल बहत्तर दुई सह पुरानों स्वयं पाठ्य ने नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डट रेडियो भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल अब स्थानीय समाचार विस्तारमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत नबलप्रासीको दाउने एस मोडमा आज भएको दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ नानगढबाट बुटवल तर्फ जाँदै गरेको ना तिन नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु तेह्र ख सन्ताउन्न बा तेह्र नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक र ट्रकका हेल्परको मृत्यु भएको प्रहरले जनाएको छ मृत्यु हुनेमा मोटरसाइकल चालक नवलप्रासित दुम्कीबास पाँचका तेइस किरण शर्मा र ट्रकका हेल्पर मकवानपुर जिल्ला मनोहरी गाविसका अठार वर्षीय आले थर्का रहेका छन् मोटरसाइकललाई ठक्कर दिएपछि एक्कासी ब्रेक लगन पुगेको ट्रक अनियन्त्रित भई सड़कमा पल्टिन पुग्दा ट्रकको हेल्परको समेत मृत्यु भएको नवल प्रासी पुरले जनाएको छ विद्युत प्राधिकरण भरतपुरको चुहाट नियन्त्रण टोलीले विद्युत चुहाटमा सम्पन्न बिसजनालाई पश्चिम चितवनका विभिन्न स्थानबाट पक्राउ गरी कारवाही गरेको छ पक्राउ पर्नेमा सोह्रजना पुरूष र चारजना महिला छन् शारदानगरबाट सात जगतपुरबाट छ पार्वतीपुरबाट दुई शिवनगरबाट एक र शुक्रनगरबाट चारजनालाई पक्राउ गरिएको प्राधिकरणका प्रवक्ता सुरेश पण्डितले जानकारी दिनुभयो चुहावट नियन्त्रण टोलीमा आज प्राधिकरणका कर्मचारी एक्काइस सशस्त्र प्रहरी सोह्र र जनपद प्रहरी दसजना घटिएका थिए ये समय में विद्युत महसूल नबुजाने ग्राहक को लाइन काटने कार्य प्राधिकरण के निरंतरता दिखे चितवनको पर्यटकीय नगरी सौरामा ठाइला ठाइलीको पहिलो साधारण सभा हुने भएको छ ठाइला ठलीको अस्तित्व लोभ हुँदै गएपछि यसको संरक्षण गर्न गठित ठाइला संरक्षण समाजले वैशाख छब्बिस गते साधारण सभा गर्न लागेको ठाइला सहयोग संरक्षण समाजका अध्यक्ष विष्णु श्रेष्ठले बताउनुभयो गएको फागुन सत्ताइस गते चितवनको सौराहमै भएको ठाइला सम्मेलनले श्रेष्ठको अध्यक्षतामा तेह्र सदस्य तिमी गठन गरेको थियो समाजलाई यही बैशाख दुई गते जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता गरिएको समाजका कोषाध्यक्षलले जानकारी दिनुभयो साथै समाजले सबै ठाइला ठलीलाई सम्मेलनमा उपस्थित हुन आग्रह गरेको छैटौं सन्तानको रूपमा परिचित छन् रत्नगर नगरपालिका परिसरभित्र बहेश्य सवाल बनाउने निर्णय भएको छ आज बसेको सर्वपक्षीय बैठकले नगरपालिका परिसरभित्रको पुरानो सहकारी भवनलाई व्यवस्थित रूपमा पुननिर्माण गरी सवाल निर्माण गर्ने निर्णय गरेको हो नगरका राजनैतिक पार्टी प्रतिनिधि समाजसेवी व्यापारी लगायतको छलफलले भवन मर्म तथा विकास गरी सवाल बनाउने निर्णय गरेको नगरपालिकाका का कार्यकारी अधिकृत पुरूषोत्तम सापकोटाले जानकारी दिनुभयो बैठकमा कार्यकारी अधिकृत सापको उपभोक्ता समिति मार्फत बैठकमा संस्थापक नगर प्रमुख नारायण भन नेकपा एमाले रत्नगरका अध्यक्ष प्रेमनाथद्य माधव भट्टराई पुष्पराज जोशी लगायतले आफ्नो धारणा राखेका थिए सभाल मर्म तथा विकासका लागि रामचरण कुम्बरको अध्यक्षतामा पन्ध्र सदस्य समिति गठन गरिएको छ समितिको सचिवमा पुष्पराज जोशी कोषाध्यक्ष प्यारा कृष्ण श्रेष्ठ रदस्य रह उद्योग वाणिज्य संघ खैरनीले इलाका प्रहरी कार्यालय खैरनीका प्रहरी निरीक्षकहरूलाई विधाय तथा स्वागत गरेको छ संघले आज पर्सा बजारमा एक कार्यक्रमको आयोजना गरी प्रहरी निरीक्षक माधवराज बिदाई तथा रमेश पण्डितलाई स्वागत गरेको हो खरेललाई मात्र बालाजु सरुवा हुनुभएको भने पण्डित केही दिन अघि मात्र इलाका प्रहरीकारले खैरनी सरुवा भई आउनु भएको हो कार्यक्रममा एकीकृत नेकपा माओवादीका क्षेत्रीय इन्चार्ज राजु अमगाई नेपाली कंग्रेसका जिल्ला सदस्य तेज प्रसाद वर्तौला शंकर बहुमुखी कैंपस का व्यवस्थापन समिति अध्यक्ष जगत बहादुर पांडे संघ का निवर्तमान अध्यक्ष बलराम अर्यल संघ का सलाहकार सदस्य एवं बुद्धिजीवी प्रेम रिम ने रेडक्रस सोसायटी कैलिणी का अध्यक्ष शानुकाजी पांडे संघ का प्रथम उपाध्यक्ष नवराज डलाकोटी महासचिव रामबाबू खराल लगायत विदाई तथा स्वागत मंतव्य व्यक्त करज पाठक अध्यक्षता स्थानीयको सक्रियतामा राष्ट्रिय प्राथमिक विद्यालय अयोध्यापुरी माडीको बाल केन्द्र नमुना बनेको छ चितवनको विकट मानिने माडी दक्षिण अयोध्यापुरीमा रहेको सो विद्यालयको बाल केन्द्र स्थानीयहरूको कोसेलीले जिल्लाकै नमुना बनेको हो स्थानीय अभिभावक तथा विद्यार्थीहरूको शिवको आधारमा बनेको उक्त बाल केन्द्रमा दैनिक व्यवहारका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री राखिएका छन् अभिभावक विद्यार्थी बाल विकास सहयोगी कार्यकर्ता र विद्यालयको संयुक्त पहलमा केन्द्रमा दैनिक आवश्यक पर्ने डोको नाम्लो नाङ्लो डाली नमुना घर अन्य खेलौनाहरू स्वास्थ्य सम्बन्धी सामग्री अन्य शैक्षिक सामग्री राखिएको छ विद्यालयले अभिभावक तथा विद्यार्थीहरूसँग बाल केन्द्रका लागि आफ्नो शिवको आधारमा तयार गरेको सामग्री कौशेलीको रूपमा माग्ने गरेको विद्यालयका प्रधान कृष्ण अधिकारीले बताउनु आफ्नो शिव कोसेली को घरमा जे छ त्यही ल्याउन स्थानीय अभिभावकलाई आग्रह गरेको उहाँले बताउनुभयो साथै अभिभावकले विद्यार्थी भर्ना गर्न आउँदा अनिवार्य रूपमा केही न केही कोसेलीको घरासी सामग्री ल्याउने गरेको विद्यालयका प्रधान अधिकारीले बताउनु भयो राधा माधव समिति रत्नगर र भरतपुर आँखा अस्पतालको आयोजनामा आज पूर्वी चितवनको रत्नगरमा नि शुल्क आँखा शिविर सम्पन्न भएको छ शिविरमा तिन सय बिसजना बिरामीहरूको आँखा परीक्षण गरिएको थियो अठाइसजना मोत्याबिन्दुका बिरामीको नि शुल्क शल्यक्रियाको लागि सिफारिस गरिएको छ शिविरको लागि डिवाइन युथ क्लब सिद्धवन र रत्नगर मेडिसिन सेन्टरले सहयोग गरेको थियो रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाको प्रमुख आतिथि तामाङ सम्पन्न शिविरको उद्घाटन सत्रमा प्रताप डल्लाकोटी रत्नगर नगरपालिकाका सामुदायिक शाखा प्रमुख तोरणराज पौडेल राधा समिति रत्नगरका कार्य सदस्य मिना गिरी लगायत बोल्नु भएको थियो राधा समिति रत्नगर टाँडी शाखाका संयोजक हरिशरण पाठकको अध्यक्षतामा कार्यक्रम भएको थियो लायन्स क्लब अफ बागेश्वरी लायन्स क्लब अफ चितवन बागेश्वरी लायन्स क्लब अफ बागेश्वरी सङ्घमको संयुक्त आयोजनामा नानगढको पोखरा बस पार्कमा खुल्ला रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ कार्यक्रममा पाँच महिलासहित एक सय एकजनाले रक्तदान गरेका छन् चितवनमा अहिले पनि रगत अभाव भइरहेको छ रगत अभावलाई केही मात्रामा भए पनि पूर्ति गर्नका लागि खुल्ला रक्तदान कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक रामप्रसाद पुडासैनीले जानकारी दिनुभयो जुटपानी एक खोले सीमल बजार में इस शैक्षिक सत्र बार मंटेश्वरी स्कुल संसार में आयटपानी के एकमात्र सो किड्स प्लानेट मंटेश्वरी स्कूल में हाल पदमपुर जुटपानी और पिठुआ का बाल बालिका अध्ययनरत गत फागुन संसार आयोग सो सु मटेश्वरी स्कूल हाल एगार जान विद्यार्थी भर्ना भई अध्यनरत रह स्कुलकी प्रिन्सिपल शोभा लामिसानेले बताउनुभयो स्कुलमा विद्यार्थीहरूलाई मानसिक शारीरिक र सामाजिक मनोविज्ञान बुझेर पढाउने गरेको प्रिन्सिपल लामिसानेले बताउनु भयो पश्चिम चितवनको चोट्याङ पर्दा होटल बाराहीमा आग लागि भएको छ गराती हावाहुरी र पानीसँगै आएको चट्याङ लागेर होटलको दुईवटा भवनमा आग लागि भएको जिल्ला प्रहरी कार्यालय चितोमनले सुनाएको छ प्रहरी अनुसार छत सबै नष्ट भएको छ भने भवनको अधिकांश भागमा क्षति पुगेको छ भवनमा रहेको महत्त्वपूर्ण सामग्री समेत जलेको बताइएको छ आग हुँदा करिब बाह्र लाखको क्षति भएको प्रहरीको अनुमान छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ निर्वाचनको मिति अझैसम्म पनि घोषणा हुन नसक्नुमा तपाईँ कसको कमजोरी देख्नुहुन्छ ए निर्वाचन आयोग बे सरकार र सी राजनैतिक दलहरू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 पालो ट्राफिक खबर को नारायण हेटवाड़ा बीरग सड़क खंड खुला नारायण मुगलिन मोगलिन कामौरी पोखरा नानगढ़ सड़क खंडल शून्य छपन्न पांच तिर शून्य मोबाइल नंबर अन्े पचास एकसठी सात सौ तिरचालीस पालो सामुदायिक आवाजको समाजमा शान्ति र आमचन कायम राख्नु प्रहरीको कर्तव्य हो शान्ति सुरक्षाको प्रत्याभूत भएको अवस्थामा मात्र प्रहरीप्रति आम मानिसको विश्वसनीयता बढ्छ तुलनात्मक रूपमा अघिल्लो वर्षमा जस्तो आपराधिक क्रियाकलाप भने चितवनमा अहिले भएको छैन कुनै समय हत्या हिंसा जस्ता आपराधिक क्रियाकलापले आक्रान्त चितवनवासीले अहिले भने कस्तो महसुस गरिरहेका छन् त सुनौ साथी सुजिता हमालले सङ्कलन गर्नुभएको आजको सामुदायिक आवाज पची समय शांति सुरक्षा में सुधार भैया पेला पेला धे झगड़ा जिन ठावी पाँथेन अंठ में प्री खटा धे झगड़ा होना पाएन रात लीन अभियानमा पनि प्रहरीहरूद्वारा चेक गरिने हुँदाखेरि मान्छेहरूले खाएर हिँड्ने झगडा गर्ने जुन वातावरण थियो अहिले चाहिँ नितिसमा सुधार भएको छ आज चितवन जिल्लाको हकमा प्रहरी प्रशासनहरूले एकदमै राम्रो सुरक्षा दिइराख्नु भएको छ गाउँ गाउँ टोल टोलमा सहरहरूमा पहिला जुन गुन्डागर्दी हुन्थ्यो त्यो गुन्डागर्दी अहिले हुँदैन र हामी रातको बाह्र बजीतिर बसबाट ओरिँदा अब हाइवे रोडमा हिँड्दा त्यहाँनिर हामीले प्रहरीहरूलाई भेटाउँछौँ त्यो भेटाउनु भनेको हामीलाई दिने एउटा सुरक्षा हो यसरी पनि तर अहिले चाहिँ त्यस्तो चाहिँ पाइएको छैन सरकारले पनि ठाउँ ठाउँमा प्रहरीहरू खटाएको छ होइन जस बाबुदेखि चाहिँ प्रहरीले चाहिँ आफ्नो काम गरेको छ घटना घट्ने बित्तिकै गर निगरानी गर्ने गरेको छ होइन जसले गर्दा चाहिँ त्यस्ता नराम्रा किसिमका कार्यहरू त्यस्तो भएको छैन शान्ति सुरक्षा चाहिँ वर्तमान समयमा अलिक भएको पाइन्छ वर्ष अगाडि चाहिँ जसरी विभिन्न चाहिँ घटनाहरू हुने अपराधिक चाहिँ क्रियाकलापहरू हुने विभिन्न ठाउँमा चाहिँ बम विस्फोट हुने विभिन्न ठाउँमा चाहिँ झैझगडा हुने चाहिँ मार्काट हुने चाहिँ स्थिति देखिन्थ्यो भने अहिले चाहिँ अब त्यस्तो चाहिँ स्थिति देखिन्न होइन राजनीतिक दलहरूले पनि चाहिँ यसमा थुप्रै भूमिका देखाएको र चाहिँ पुलिसहरूले पनि चाहिँ सक्रियता देखाएको हुनाले अहिले राम्रो भएको महसुस गरेको छु मैले अब भोलि हुने कार्यक्रमको बारेमा जानकारी वातावरण संरक्षण शिक्षा सञ्चाल नेपाल चितवनको आयोजनामा अठारौं वन्यजन्तु सप्ताहको अवसरमा चित्रकला प्रतियोगिता हुँदैछ समय बिहान एघार बजे स्थान मोहना उच्च माध्यमिक विद्यालय रत्न तपाईँले पनि आफ्नो गाउँठाउँमा कुनै कार्यक्रमको आयोजना गरिदिनुहुन्छ भने हामीलाई जानकारी गराउन सक्नुहुन्छ अनि घटना दुर्घटना भएका छन् भने पनि हामीलाई जानकारी गराउनुहोला जानकारी गराउने हाम्रो फोन नम्बर हो शून्य छप्पन्न पाँच त्रिसठी दुई नम्बर शून्य छप्पन्न इमेल इन्टरनेटको सुविधा छ भने हामीलाई इमेल पनि गर्नुहोला इमेल ठेगाना हो रेडियो अवस्थार्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु बाट डब्ल्यु डट रेडियो अर्पण डट कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ साँढे छ बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज खनाल बिताभी नमस्कार